मन मनुलेपाली को मन मनुरा बड़ा दश को, को शुभ कामना दशैं यसरी नै भित्रिएको छ नेपालीको घर आँगनमा विजया दशमीको उपलक्ष्यमा कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक मंगलमय शुभकामना गाउँघर डुलेर आएको छ दशैं सयपत्री जैं ढकमक्क फुलेर आएको छ दशैं बडा दशैंको शुभकामना सबैमा नेपालीको मन मनमा खुलेर आएको छ दशैं आज नवरात्रिको नवमीको रात आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई दशैं विशेष बनाउँदैछौ त्यसो त घरदेश र प्रदेशका थुप्रै मुक्तकिला मनहरूले इमेलमा रेडियो प्रतिविम्ब एट जी मेल डट कममा चोटिला पोटिला मुक्तकहरू पठाउनु भएको छ पहिलो मुक्तक हामीलाई पठाउनु भएको छ सन्तोष अम्गां उहाँको नामजुङ गोर्खा हो घरदेशको रस्ती अहिले भने थेगु दक्षिण कोरियादेखि हामीलाई यी हर पठाउनु भएको छ दश सम्बन्धी भत्कृ ट भत्कीरक टाने को देखे आगनी में घोरलेखसी ढाले देखे पची। रात दिन घर को यादले पिरोल गाछा आमा सपनीमय लिंगे पिंग हाला देखे सपनीमी लिंगे पिंग हालाज भवानी को भयो सनंदवानी को भयो आनंद को जाओ तय भसे आयो दस आयो जत जाओ तै भाई आयो दसैं आयो यही आनंद चर्चने सब संकष्ट बिर यही आनंद चर्च संकष्ट बिर जत जाओ तै भ दसैँ आयो दसैँ आयो जत तै भन्छन् दसैँ आयो दसैँ आयो यही आनन्द चर्चाले सबै संकष्ट बिरसायो भवानीको भयो पूजा सजिलो बसो सारा हिलो मैलो जो पानीको वर्ष अबानीको भयो पूजा सजो सानन्दको वर्ष अबानीको भयो पूजा सजो आनन्दको चर्चा को वर्षा हट्यो सारा हिलो मैलो हजुर पनेको वर्षा भवानीको भयो पूजा सजसानाको वर्षा भवानीको भयो पूजा सजसानाको चरचर सबै राम्रा सबै ठटे सबै नाना तमा सबा सभै दमरा सबै ठटे सबै ननतम सभा सबैका माथमा जौका फेनाको जाना बा सबैका माथमा जौका फेनाको जाना बा सबै दमरा सबै ठटे सबै ननतम सभा सबै नन्द सबै थबै नन्द तमा सबै कामा त मामा भवानीको भयो पूजा सजको वर्ष सारा हिलो मैलो हरायो पनि गो वर्ष भवानीको भयो पूजा सज्यो आनन्दको वर्ष भवानीको भयो पूजा सज्यो आनन्दको चर्चा जो सर महिलो हरायो पानीको वर्ष भवानीको भयो पूजा सरको वर्ष भवानीको भयो पूजा सज आनन्दको चर्चा सबै अत्यन्त आनन्दी सबै छन् पिङ्ग सबै अत्यन्त आनन्दी सभी छिंग मा दंग सब को देखे दे आया उजलो चेहरा रंग सब को देखे दे उजलो चेहरा रंग सभी अत्यंत नंदी सभी छिंग मा दंग सभी अत्यंत नंदी सबै छन् पिङ्गमा दङ्ग सबैको देखिँदै दे आयो उजनो चेहरा रङ्ग भवानीको भयो पूजा सज सानन्दको वर्ष हजारो मैलो हरायो पानीको वर्ष वानी को भयो पूजा हट्यो सारा हिलो मैलो हरायो पानी को वर्षा भवानी को भयो पूजा चलोस आनंद को चर्चा कवि शिरोमणी लेखनाथ पौडेलले ले लेख्नुभएका हरफमा रमेश पोखरेलले आफैले संगीत भरेर सुमधुर गला दिनुभएको छ सन्तोष अम्गाईजीले हामीलाई दक्षिण कोरियादेखि यी मुक्तक पठाउनु भएको थियो दक्षिण कोरियामा रहनुभएका मुक्तकार सन्तोष अम्गाईजीलाई गर्दै विजयादशमीको शुभकामना वर्षदिनको चाड दशै नेपाली घर आँगनमा उर्लेर आयो वर्षदिनको चाड दशै नेपाली घर आँगनमा उर्लेर आयो बालकदेखि वृद्ध अनि आमा बाबुमा खुसियाली छायो तर तर हामी परदेशीलाई न दश न तिहार छैन कुनै पर्व छिट्टै फर्की आउँछु मेरो देशमा देशकै मायाले मन मेरो खायो छिट्टै फर्की आउँछु मेरो देशमा देशकै मायाले मन मेरो खायो परदेशमा बसेर देशको मायाले मन खाने मुक्तक् हुनुहुन्छ चन्द्र अनुराग उहाँको घरदेशको रस्ती बस्ती हेटौँड़ा मकवानपुर हो अहिले भने उहाँले हामीलाई कोरियादेखि नै यी मुक्त हरू पठाउनुभएको हो अर्को पनि उहाँको मुक्त छ यो दशमा सबैको निधारमा रातो टिका र कानमा जमरा भयो यो दशमा सबैको निधारमा रातो टिका र कानमा जमरा भयो आफ्नो त अभागी खप्पर वर्षौंदेखि कोरियाकै कमारा भयो कोरियामा बसेर कोरियाकै सम्झना गर्नुभएको छ यो दशैंमा सबैको निदारमा रातो टिका र कानमा जमरा भयो आफ्नो त अभागी खप्पर वर्षौदेखि कोरियाकै कमारो भयो देश बनाउँछु भन्नेहरूले नै बर्बाद पारे मेरो देश परदेशमा बस्न मान्दैन मन उँडी जाउँ भन्ने भमरा भयो परदेशमा बस्न मान्दैन मन उडी जाउँ भन्ने भमरा भयो चन्द्र लामाजी तपाईको मन निकै रमाएको रहेछ यो दशमा परदेशमा बसेर पनि घर देशका सम्झना यहाँहरूले गरिराख्नु भएको छ अनुरागजीलाई पनि यो विजया कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट हार्दिक शुभकामना त्यसै गरी खगेन्द्र पराजुलीले पनि कोरियाबाटै यी चारपति पठाउनु भएको छ गैरी खेतमा धान झुलेको सम्झनाले मार्यो गैरी खेतमा धान झुलेको सम्झनाले मार्यो ढकमक्क फूलफूले सम्झनाले मार्यो बिर्सौं भन्छु दशैं तिहार झनै बल्जी राख्छन् टीका लाउँदै गाउँ डुलेको सम्झनाले मार्यो टीका लाउँदै गाउँ डुलेको सम्झनाले मार्यो खगेन्द्र पराजुलीले पनि हामीलाई कोरियादेखि यो मुक्तक पठाउनुभयो उहाँलाई पनि विजयादशमीको हार्दिक मंगलमय शुभकामना कोरियाबाट थुपरी साथीहरूले मुक्तक पठाउनु भएको छ सूर्य खत्री घायल उहाँको घरदेशको रस्ति बस्ती उर्लावारी मोरङ नौ अहिले भने दक्षिण कोरियादेखि नै यी मुक्तक पठाउनुभएको हो जमराजै पहेँली सपना यतातिर पर्देशमा जमराजै पहेँली सपना यतातिर परदेशमा आधा मुटु दुख्छ सधैं उतातिर घरदेशमा चाडबाड किन आउँछन् सोला हन्न छाती भरि यस्तै पीड़ा छरिएका छन् आज भोलि हरदेशमा यस्तै पीड़ा छरिएका छन् आज भोलि हरदेशमा हो त रोजगारीको सिलसिलामा लाखौं नेपालीहरू सीमा पारी परदेशमा हुनुहुन्छ उहाँलाई सामूहिक सम्बोधन गर्नुभएको छ सूर्य खत्री घायलजीले दक्षिण कोरियादेखि कार्यक्रम बिम्ब प्रतिविम्बलाई सम्झिनुभयो तपाईँलाई पनि यो विजया दशमीको हार्दिक मंगलमय शुभकामना झापा रस्ती बस्ती भएर अहिले कोरियामै रहनुभएकी मुक्तकार गंगा पौडेलले पनि इचार पंक्ति पठाउनु भएको छ दशैंको सम्झनामा के दश के तिहार परदेशी भूमिमा के दश के तिहार परदेशी भूमिमा शून्य भाछा संसार परदेशी भूमिमा रातो टीका आशीर्वाद लिन नपाउँदा खाली भाछा निधार परदेशी भूमिमा कट्टै खाली भाछा निधार परदेशी भूमिमा गंगाजीलाई पनि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक मंगलमय शुभकामना फूलपाती अक्षताको थाली मिलोश जताततै फूलपाती अक्षताको थाली मिलोस जताततै गाली हैन आशीर्वादको ताली मिलो तिलिन हो दुख सबै दीप बलोस सुख शान्तिको नवदुर्गा दाइना होन खुसियाली मिलोश जताततै नव दाइना होन खुसियाली मिलोस जताततै दशैको यो शुभकामना पठाउनु भएको छ चितवन रस्ती बस्ती भएर अहिले इजरायलदेखि मुक्तककार सुचित्रा खनियाजीले अर्को पनि उहाँको मुक्तक छ पढ़द समय बीतने भो अश मेरो पर्दे समय बीतने भय अभी दशाई मेरो भेटने आशा मेटिने भो जैले जैसे मेरो छोरा छोरी माइती घर में हेला मेरे बाटो हाँसो खुशी नमिलने भो कई मेरो हाँसो खुशी नमिलने भो कई मेरे देखा आगरी सो कर की रामई ने गाऊं मार रात तर था की तेरी रात ही छैन त मैं मैं ना बोलूं बोलसै ना कोहि तुहारि का काम लागि मायाको तिनोलिरा मिठा मिठा तुरा जति मन मसारा तिम्रै लागि चुराधा गो मायाको तिनोलिएर मिठा मिठा तुरा जति मन मसारा आउदै पाउदै छु काली तिरामा पीडा नसकी खप्नले युगल गला दिनु भएको छ रत्न शमशेर इजरायलदेखि मुक्तकार सुजित्रा खनियाजीले यी मुक्त पठाउनु भयो उहाँलाई पनि कार्यक्रम बिम्ब प्रतिविदिक मंगलमय शुभकामना निकुञ्ज तिवारी पनि निकै बानकिला मुक्त लेख्नुहुन्छ पोखरेली प्रतिभा भएर पनि अहिले दक्षिण कोरियाबाटै यी चार पंक्ति पठाउनु भएको रहेछ जब आउँछ दशैं तिहार निराशिन्छ अनुहार जब आउँछ दशैं तिहार निराशिन्छ अनुहार हरेक दिन भावुकिन्छ मन र दुख्छ निधार ए सम्झनाका तरंगहरू नपठाउषका पर्वहरू परदेशीलाई चाडबाड़ मान्ने छैन अधिकार परदेशीलाई दसैँ सम्झे किहार सम्झे सम्झे जर हरु नगार भयो मलाई अग अला पाहाडहरू नगार भयो मलाई अग अला पाहाडहरू दसैँ सम्झे राति रातिसम्म भाइ आयो होला खुसी सधैँ होला गन्दा गन्दै गयो होला सबैलाई खले कुर भाग बन्दा नय होला सबैलाई खले कुर भाग बन्दा सानुर संसारमाया भन्दा सानुरै छ संसार आमा इम्रु मङ्गा दसैँ सौ ली बिस भनी रो होली मैले सम्झ कति कति दिश्य भनी होली मैले सम्झ कति कति दसैँ सम्झे तिहार सम्झे दसैँ सम्झे तिहार सम्झे सम्झे आरू नानी भयो मलाई अग्ला पाहाडहरू नाङ गाह्रो भयो मलाई अग्ला पाहाडहरू दसैँ सङ दशैं सम्झे तिहार सम्झे यसरी दशैं तिहार सम्झिराख्नु भएको छ गीतकार रमेश छितिजीले गायक केशव उप्रेतीजीले पनि त्यसरी नै सम्झिराख्नुभएको छ दक्षिण कोरियादेखि निकुञ्ज तिवारीजीले हामीलाई सम्झिनुभयो तपाईंलाई पनि कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट विजया दशमीको हार्दिक मंगलमय शुभकामना हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई बड़ा दश विशेष बनाइराखेका छौ घर देश र परदेशका मुक्तकिला मित्रहरूले चोटिला पोटिला मुक्त पठाउनु भएको छ परदेशीको दश पात्रोमै आउँछ र जान्छ परदेशीको दशैं पात्रोमै आउँछ र जान्छ घरको सम्झनाले मन रुआउँछ र जान्छ कति छन् मनमित्र गुम्सिएका रहरहरू पूरा नहुँदै हर साल तुआउछ र जान्छ पूरा नहुँदै हर साल तुआउछ र जान्छ आहा निकै बानकिला मुक्तक पठाउनु भएको छ श्रीराम अधिकारीजीले हेटौँडा रस्ती बस्ती भएर अहिले उहाँ सात पारी इजरायलमा हुनुहुन्छ र निकै बानकिला मुक्तक पठाउनु भएको छ अब धुङलाई जोडौं है त तिम्रो घरमा दशैं लाग्यो यता अनिकाल्छ तिम्रो घरमा दशैं लाग्यो यता अनिकाल्छ हाँसी खुसी देख्छु तिमी मेरै मात्र बिहाल छ मदिराको खोलो बक्छ तिम्रो सुनको महलमा मेरो लागि के को पसिनाको आहाल छ मेरो लागि के को पसिनाको आहाल छ जे पर्दा उठायो आमा पर के दै पर्दा उठायो आमा झुल्दा बहिनी आउनेछ कैलाको तस्बिर छाती मातासे आशु बाउनेछ मखमली फुल्दा मार्सि धन झुल्दा बहिनी तस्विर छ आँसे न झरे आमा नरे आमा आशु काटिका मूल बाटो कधरा बर बरी झारेरा जैना दुःख आसुक धरा खोइ बाबा भन्ने छे रा छिउछेरा मुर्ची दै थिैको भन्ने छ झोलुङ्गाबाट उठेरा छोरी खोइ बाबा भन्ने दातै पो भन्नेछ नपुरे धारा धरा बरी झरेरा दुख दुःख का धारा बर उठायो आमा फर नमु आमा दहिमाटीका नछरे जमारा यो निकै भावुक गीत गाउनुभएको छ कृष्ण भक्त राईले लक्ष्मण रायमाझीले लेख्नुभएका गीती हराफुन नारायण रायमाझीले पनि उस्तै मिठो संगीत भर्नुभएको छ साक्षीमा पारे इजरायलदेखि मुक्तकार श्रीराम अधिकारजीले यी बानकिला मुक्तक पठाउनु भएको थियो कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक मंगलमय शुभकामना दशैँ आउँदा एक्लै हुँदा मन पर्दै समा दशै आउँदा एक्लै हुँदा मनजल्छ पर्दैसमा धरधरी घरको यादले आँसु खस्छ पर्दैसमा पैसा होला खुसी होला के फर्कन्थिस भन्छे सखी रहे त कुन नेपाली हाँस्दै बस्छ पर्दै समा रहरैले त कुन नेपाली हाँस्दै बस्छ पर्दैसमा मुक्तकमै यो अहम प्रश्न गर्नुभएको छ मुक्तककार बनु श्रेष्ठजीले उहाँको घरदेशको रस्ती बस्ती भोजपुर हो अहिले भने उहाँले हामीलाई इजरायलदेखि नै सम्झिनु भएको छ पर्खिने कोही भइदिए पो सुन्दर हुन्छ त्यो घर पर्खिने कोही भइदिए सुन्दर हुन्छ त्यो घर को सम्झेर फर्कौँ रखै आफ्नो गाउँ शहर, उस्तै लाग्छ बिरानो घरदेश हो या परदेश आमा बाबा नभइदिँदा मर्यो चाडको रहर आमाइदिँदा मर्यो विजयाशमीको शुभकामना सामिक स्वरमा यहाँहरूले सुनिराख्नु भएको छ यो गीतमा बानकिला मुक्तक बनु श्रेष्ठजीको मिसाएको थिए आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई बडा दश विशेष बनायौं घरदेश र परदेशका थुप्रै मुक्त किला मित्रहरूले चोटिला पोटिला र वानकिला मुक्तक पठाउनु भएको थियो आज मुक्तक पठाउने सबै मुक्तकारप्रति हार्दिक बधाई पनि दिन्छु र विजयादशमीको शुभकामना फेरि पनि थप्छु कार्यक्रम विम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किन्द गइराखेको छ अब बाँकी रहेको बचे कुचेको समयमा पुछारमा यही विजयादशमीको शुभकामना गीत छोड़ेर कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छु यहाँहरूको मीठो निद्रा सपनीको कामना सहित शुभ विजया